जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छन् तब झन् साहित्यिक मनहरू जब मनमा भावनाले झन्कार उत्पन्न गर्छ तब उसले साहित्यको संसार उत्पन्न गर्छ जसले पिउस एकपटक काव्य पियुषको प्याला हर्पल मन मनसाले बहार उत्पन्न गर्छ त्रिश्रित मनका भावहरू छुल्ल हुन्छन् जब बनेर रचना पानीले मेटिदैन प्यास लाग्छ साहित्य सृजनाहरू सदैव अजर अमर रहन्छन् तिनै अजर अमर सृजनाहरूमा हामी आवाज भन्नेछौँ कार्यक्रम मेरो रचनामा साताको आइतबार बिहान नौ बजेको नेपाली समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच कार्यक्रम मेरो रचना वर्षौं वर्ष बर्श लाखु माया हराई र गएपछि वर्षौँ वर्ष लाखुमाया हराएर गएपछि सम्हालेका मिठामाया छ गएपछि पागल नै भए म त लाग्छ अब किन बाँच्नु वर्षौँ वर्ष लाखुमाया हराएर गएपछि सम्हालेका मिठामाया छ गएपछि पागल नै भए म त लाग्छ अब किन बाँच्नु अर्कैलाई तिमीले मन पराएर गएपछि सम्हालेका मिठामाया छ गएपछि कहिले काहीँ सम्झाउनु नि ब्यार्थै जस्तो लाग्छ कहिले काहीँ सम्झाउनु नि ब्यार्थै जस्तो लाग्छ आँखाबाट आँसु भेल झराएर गएपछि सम्हालेको मिठोमाया छ गएपछि सायद तिमीले बिर्स्यो होला हाम्रो ती बातहरू सायद तिमीले बिर्स्यो होला हाम्रा ती बातहरू अरूकै कुरा मनमा भराएर गएपछि सम्हालेका मिठामाया छ गएपछि मन भुलाउन देख्नु लाग्छ तर खै कसरी नि मन भुलाउन देख्नु लाग्छ तर खै कसरी निष्ठुरीको बसाइ टाढै सराएर गएपछि वर्षौँ वर्षलाको माया हराएर गएपछि सम्हालेका मिठो माया छराएर गएपछि समालेका मिठो माया छराएर गएपछि रोमाया भीख पर मांगो पड़ो छुट्टी रातिमी श्रंगा मत तिम्रो साथ बिना जिउँदै मरने म छुट्टिएर तिन सङ्घ एवटाला मंदिर अर्को संग हासना को नहीं तैयार था माया बीना बासना एवटालाई मंदिर अर्को संग हासना मत सात तिम्रो, तिम्रो भलो जाने मान्छे तिम्रो खुसी जतै जाने मन देखी घुम स कति कुर भन्न एक पल पानी न छोटी ने तिम्रो जोड़ी बनु वर्ष देखी घुम सीका कति कुर भन्न एक न छोटी ने जोड़ी बन नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरचनाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्णलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका अननीय मित्र रिजन केसीसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार मेगा हर्स त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभर तपाईँले हामीलाई एकै एक सुनिराख्नु भएको छ कार्यक्रमको सुरुवात मैले एउटा गजललाई उत्थान गरेँ वर्षौँ वर्ष बर्श लाको माया हराएर गएपछि सम्हालेका मिठो माया छ गएपछि पागल नै भए म त लाग्छ अब किन बाँच्नु अर्कैले तिमीले मन पराएर गएपछि सम्हालेका मिठा माया छ गएपछि पेमा सिंह तामाङजीको रचनालाई मैले सुरुवातमा वाचन गरेँ उहाँको घर नेपाल हाल उहाँ अमेरिकामा बस्नुहुन्छ उहाँको रचना सँगसँगै तपाईँलाई स्वागत गर्न आज पनि उपस्थित भइसकेका छौँ प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग स्पोरहरूमा विभिन्न वेबसाइटहरूमा एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ चिसा पानी नेपाल डट ब्लग स्पोर र मोहन बेहानी पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ कार्यक्रम मेरो रचनाको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको समाचारपछि करिब करिब दस बजीसम्म यो वसाई बस्नको लागि आउने गर्छौँ व्यवसायमा रहेर हामी तपाईँकै भावना तपाईँकै भावनाहरूभित्र रहेर तपाईँको त्यो शब्द रूपी अक्षरहरूमा हामी बोल्ने गर्छौँ बहने गर्छौँ र आज पनि सोही क्रममा हामी उपस्थित भइसकेका छौँ तपाईँ साहित्यमा कलम चलाउनुहुन्छ साहित्यिकमा आफ्ना कलमहरू चलाउँदै हुनुहुन्छ भने आफ्ना रचनाहरू कार्यक्रम मेरो रचनाको बसाइँसम्म तपाईँ पठाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ पत्रचारको लागि ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको निम्ति आरजी दिपेन्द्र वान टू थ्री एट जिमेल डट कममा गएर पनि तपाईँले आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँ फेसबुक प्रयोग गर्नुहुन्छ भने तपाईँले हामीलाई फेसबुक मार्फत पनि आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ डब्लुडब्लु डब्लु डट ले तपाईँले सर्च गर्नुहोस् त्यहाँ तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई भेट्नुहुनेछ अनि तपाईँका आफ्ना रचनाहरू त्यहाँ पोस्ट गर्नुभयो भने कार्यक्रम मेरो रचनाको बसाइँसम्म आइपुग्नेछन् प्रिय मित्र कार्यक्रम मेरो रचना साहित्यको बसाइ साझा फुलबारी भन्न रुचाउँछु म तपाईँकै गीत तपाईँकै कथा कविता हाइकु गजल मुक्तक साहित्यका सबै विधाहरू फुल्ने गर्छन् कार्यक्रम मेरो रचनाको बसाइमा आज पनि तपाईँकै रचनाहरू फुलेका छन् तपाईँकै रचनाहरूको साथ उपस्थित भएका छौँ हामी तपाईँकै शब्द रूपी भावनाहरूको पिरामिड पो बिहेर हामी केही अक्षरका कुरा गर्छौँ आज पनि सोही क्रममा उपस्थित भएका छौँ हामी ढिलो नगरिकन तपाईँकै रचनातर्फ लाग्छु अब भने मेरो हातमा संस्कृति दराइजीले रनापा तेरा जय मङ्गला चितवनदेखि लेख्नु भएको मुक्तक छ उहाँको मुक्तकलाई गाडी जोड्छु बैगुनिका यादहरूमा नरोएर कसो गरौँ पत्थरभित्र उनलाई देख्छु नरोएर कसो गरौँ साँचो माया लताएर गयौँ पर आएको बनी बैगुनिका यादहरूमा नरा नरोएर कसो गरौँ पत्थरभित्र उनलाई देख्छु नरोएर कसो गरौँ साँचो माया लताएर गयौँ पढाएको सिन्दुर बनी तिम्रै यादले सताउँदा आँसुले नै मुहार नधोएर कसो गरू पत्थर भित्र उनलाई देख्छु नरोएर कसो गरू बैगुनिक यादहरूमा नरुएर कसो गरू निकै सुन्दर रचना आफ्नो बैगुनि आफ्नो मायलुले छोडेर गएपछि नरुएर के नै गर्न सक्छ र यादहरूले रो रोयाएका कुराहरू हुँदै थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि संस्कृति राईजीलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा यस्तै यस्तै साथ मैले पाइरहेको त्यसै अर्को रचनालाई अगाडि जोड्छु रेपसागर सल हाल दे अरब देखि आधीहुरी आउला सोचेकै थिएन हाम्रो सम्बन्धमा दुरी आउला सोचेकै थिएन दिल चोरेको आरोपमा म मा माथि अदालतमा दिल चोरेको आरोपमा म मा माथि अदालतमा यसरी उनको जरी आउला सोचेकै थिएन हाम्रो सम्बन्धमा दुरी आउँला सोचेकै थिएन इज्जत लुटाएर नै सधैँ मुस्कुराउनु पर्ने इज्जत लुटाएर नै सधैँ मुस्कुराउनु पर्ने फुलको यस्तो मजबुरी आउँला सोचेकै थिएन हाम्रो सम्बन्धमा धुरी आउँला सोचेकै थिएन मैले कसैले गुलाब उपहार पठाएको थिएँ मैले कसैले गुलाब उपहार पठाएको थिएँ जवाफमा यो खुकुरी आउला सोचेकै थिएन जिन्दगीमा आधी हुरी आउँला सोचेकै थिएन हाम्रो सम्बन्धमा हुरी आउँला सोचेकै थिएन र दिप सागरजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी रचनालाई अगाडि जोड्छु गजल छ मेरो हातमा तेज विवश धनकुटा देखि लेख्नु भएको हाल अबुधाबी युएमा हुनुहुन्छ उहाँ उहाँको रचनालाई अगाडि जोड्छु जनताको घाँटी रेट्ने तरवार चाहिँदैन गरिबलाई शास्ति दिने बजार चाहिँदैन जनताको घाँटी रेट्ने तरवार चाहिँदैन गरीबलाई शास्ति दिने बजार चाहिँ सोझो थियो हिजो जनता आज सचेत छ हिजो जनता, जनता आज सचेत छौ खुक्रो त्यो आश्वासन र विचार चाहिँ जनताको घाटे रिट्ने तरवार चाहिँ स्वच्छ अनि भन्छ नेपाल स्वच्छ अनि भन्छ नेपाल देश बेच्ने राष्ट्रघाती गद्दार चाहिँ गरीबलाई शास्ति दिने बजार चाहिँ बोले जस्तै काम गर अधेरी बस्तीमा बोले जस्तै काम गर अधेरी बस्तीमा चुनाव जित्दै सहर पस्ने मुहार चाहिँदैन गरीबलाई शास्ति दिने बजार चाहिँ भङ्गोलमा देश डुबे हुने काश देऊ अब भङ्गोलमा देश डिब्यू निकास देऊ अब न त भित्र न त बाहिर सङ्घार चाहिँदैन गरिबलाई शास्ति दिने बजार चाहिँदैन जनताको घाँटे रेट्ने तरवार चाहिँदैन निकै सुन्दर रचना त्यस विवश राईजीलाई पनि धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि आगामी दिनहरूमा पनि यस्तै यस्तै तीश साथ तीश मैले पाइराखौँ यो बस रहेर त्यसै अर्को रचनालाई अगाडि जोड्छु गोविन्द समर्पण आश्रमदेखि लेख्नुहुन्छ हाल उहाँ टिनापा कैलालीदेखि लेख्नुहुन्छ मुटुभित्र तिमीलाई राख्छु सजाएर रा, मुटुभित्र तिमीलाई राख्छु सजाएर रा, बाँचौलोने जिन्दगीमा सधैँ रमाएर हाँस्नु पर्छ खेल्नुपर्छ रमाउनु पर्छ हाँस्नु पर्छ खेल्नुपर्छ रमाउनु पर्छ तिम्रो मेरो आफ्नै सानो संसार बनाएर बाँचौँला नि जिन्दगीमा सधैँ रमाएर आँखाभित्र हुनेछु तिमी तिम्रा गाजलुती आँखाभित्र हुनेछुमा तिम्रा गाजलुती दिनु टाड हुँदा आँसु बगाएर मुटु भित्र तिमीलाई राख्नु सजाएर साच्चै राम्री देखिनेछौ फूल जस्तै तिमी साँच्चै राम्री देखिनेछौ फुल जस्तै तिमी सिन्दुर अनि हातैभरि चुरा लगाएर सिन्दुर अनि हातैभरि चुरा लगाएर मुटुभित्र तिमीलाई राख्छु सजाएर बाँचौला नि जिन्दगीमा सधैँ रमाएर बाँचौला नि जिन्दगीमा सधैँ रमाएर निकै सुन्दरचना गोविन्द समर्पणजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साँथको लागि प्रिय मित्र कार्यक्रम मेरो रचनाको बसाइँलाई तपाईँले सुनिराख्नु भएको सुन। छु एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोला तो कहा न पी उर्लिन्छ छ छोना रुची नयन पखालेर फर्कनेछु पिरको भारी डाँडा पारी खलेर फर्कनेछु धेरै चोट सय टै निकालेर फर्कनेछु पिरको भारी डाँडा पारी खलेर फर्कनेछु चुम्न चुक्न हुन्न हामी अब आफ्नो हाक माग्नै पर्छ चुक्न हुन्न हामी अब आफ्नै हाक माग्नै पर्छ छाती खोले ठाडो सिर उचालेर फर्कनेछु पिरको भारी डाँडा पारी खसा फर्कनेछु मनभरि लाखौँ खुसी सङ्घालेर फर्कनेछु पिरको भारी डाँडा पारी खसा फर्कनेछु बालकृष्ण भट्टराई सेङ्जा पिठी खोली खोला हाल प्रदेशबाट भनेर लेख्नु भएको छ उहाँको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु प्रिय मित्र कार्यक्रम मेरो रचनाको बसाइँलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघर्षमा त्यसै रेडियो अर्पण डट कम डट पनि विश्वभर तपाईँहरूले हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ हामी शब्दका कुरा गर्छौँ अक्षरका कुरा गर्छौँ अनि तपाईँका भावनाहरूभित्र रहेर तपाईँक ती भावनाहरूमा बोल्छौँ आज पनि सोही क्रममा जुटिराखेका छौँ तपाईँक ती भावनाहरूमा आवाज मिसाउने गर्छौँ कार्यक्रम मेरो रचनाको बसाइमा रहेर तपाईँ पनि आफ्ना रचनाहरू कार्यक्रम मेरो रचनाको बसाइसम्म पठाउन चाहनुहुन्छ भने कार्यक्रम मेरो रचनाको ठेगानामा आफ्ना रचनाहरू पठाउन नभुल्नुहोला कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुक्लो चितवन ठेगानामा आफ्ना रचनाहरू पठाउनुहोला त्यसै गरी रचनालाई अगाडि जोड्छु गजल छ मेरो हातमा प्रकाश स्याङ्बोजीले इलान खोज्नेको भर पर्दैन हतियार उठाउन खोज्नेको जात जातिमा थपिदिने कुरा सुन्दिन आसपासमा लडाउन खोज्नेको समर्थन गर्दिन देश टुक्राउन खोज्नेको भलो हो भाग बंड लगाई भलो हो भाग बंड लगाए टुक्रा टुक्रा राज्य फुटा खोजने को भर पड़ी हथियार उठा खोजने को।, को अग्रदूत जन्म को देश में शांति को अग्रदूत जन्म को देश में अशांति फैलाउन खोज्नेको भर पर्दिन हतियार उठाउन खोज्नेको पुर्खाहरूले ती बनाइदिएका सम्पदाहरू पुर्खाहरूले ती बनाइदिएका सम्पदाहरू विरुद्ध गर्छु डटेर भत्काउन खोज्नेको समर्थन गरिदिन देश टुक्राउन खोज्नेको भर पर्दिन हतियार उठाउन खोज्नेको प्रकाश स्याङ्बजीलाई यो सुन्दर स्वादको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु शिखर अस्तित्ीले मुम्बाइ सा मुम्बाइदेखि लेख्नु भएको छन् उहाँको रचनालाई अगाडि जोड्छु सधैँ ती आँखामा बक्ने गजल भाग्यमानी लाग्छ सधैँ ती आँखामा बक्ने गाजल भाग्यमानी लाग्छ सधैँ तिमीलाई बेरिरहने आँचल भाग्यमानी लाग्छ साँच्चै भनौँ जीवन व्यर्थ लाग् थाल्छ जाडो साँच्चै भनौ जीवन व्यर्थ लाग्न थाल्छ जाडोयामा आफूभन्दा मलाई तिम्रो कम्मल भाग्यमानी लाग्छ सधैँ तिमीलाई बेरिरहने आँचल भाग्यमानी लाग्छ तिम्रो पाओ चुम्ने रहर बोकी डाँडाहरू भन्छन् तिम्रो पाओ चुम्ने रहर बोकी डाँडाहरू भन्छन् थुक्क हाम्रो भाग्य तिम्रो चप्पल भाग्यमानी लाग्छ ती आँखामा बग्ने गाजल भाग्यमानी लाग्छ केही रसै छैन यस्तो ऋत्तु जिन्दगानी भन्दा केही कोही केही रसै छैन यस्तो ऋत्तु जिन्दगानी भन्छ भट्टीभित्र भरेको त्यो बोतल भाग्यमानी लाग्छ सधैँ तिमीलाई बेरिरहने आँचल भाग्यमानी लाग्छ सधैँ ती आँखामा बस्ने गाजल भाग्यमानी लाग्छ निकै सुन्दर रचना शिखर अस्तित्वजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा सबिना अधिकारीजीको रचना छु उहाँको रचनालाई अगाडि जोड्छु मनले यस्तो सोचिदियो कुरै कुरामा मनले यस्तो सोचिदियो कुरै कुरामा प्यारले पत्थर पगालियो कुरै कुरामा याद आएर या माया लागेर हो मोटु अचानक कुरै कुरामा पत्थर प्यारले पत्थर पगालियो कुरै कुरामा अ त तल नबने सुख पाउने छैन अब त तरल नबनीख पाउने छैन नहुने आगोमा मिसियो कुरै कुरामा प्यार पत्थर पगलियो कुरै कुरामा यो मनको घरमा भुमरी परेपछि यो मनको घरमा भुमरी पसेपछि घर न घाटको बनायो कुरै कुरामा मनको यस्तो सोचिदियो कुरै कुरामा मैले एउटा प्रेमिल गजल के सुनाए थिएँ मैले एउटा प्रेमिल गजल के सुनाए थिएँ उसको प्रेमिका सम्झियो कुरै कुरामा मनले यस्तो सोचिदियो कुरै कुरामा प्यारले पत्थर पगालिदियो कुरै कुरामा निकै सुन्दर चना यो सुन्दर साथको लागि सबिना अधिकारीजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै अर्को रचनालाई अगाडि जोड्छु जलेन्द्र बोहरा मनोरञ्जन भिमादन्त नगर कञ्चनपुरदेखि लेख्नुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु अरूसँग बोल्दाखेरि रिस गरेकी थियौ सपानीमा धेरै पटक मेस गरेकी थियौ काखमा बसी मेरो, मत... मेरो राजा भन्दै तिमीले हेर काखमा बसी मेरो राज भन्दै तिमीले हेर कोमल मेरा उठ माथि किस गरेकी थियौ अरूसँग बोल्दाखेरि रिस गरेकी थियौ रेस्टुरमा बसी बसी तिमीसँग कुरा गर्दा पिरतीको मात मिसाई खेस गरेकी थियो अरूसँग बोल्दाखेरि रिस गरेकी थियो माया तोड्न शत्रु नै कुरा लाएपछि समाप्त भयो माया भन्दै इसा गरेकी थियो अरूसँग बोल्दाखेरि रिस गरेका थियो सपनामा धेरै पटक मिस गरेकी थियो निकै सुन्दर रचना यो सुन्दर साथको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु विकास कणेल निश्चलजीले चित्तदेखि लेख्नु भएको रचना बिना शङ्क म मान्नेछु खुसी बाढ्दा अब अवश्य मनमा पीडा जति जे साँचिएला रुख्ने छैन आँसु लाको कोसिस गरे पनि यो त छ मलाई नै तिमी भन्छु थामिएला बिना शङ्कामा मानेछु खुसी बाढ्दा भिजेको यो कागजमा नलेख भो मेरो नाउँ लेख्ने आभास गर्दा गर्दै जिन्दगी नै च्यातिएला बिना शङ्कामा मान्नेछु खुसी बार्त बाँडिएला शर्तसँगै अर्थ छैन काफ चुक्ने स्वपना बुन्नु अब भन हामी बिचमा कस्तो नाता गाँचिएला बिना शङ्कामा मान्नेछु खुसी बार्त बाँडिएला र अवशे मनमा पीडा जति जे छ साँचिएला बिना शङ्कामा मान्नेछु खुसी बाढ्दा बाँडिएला निकै चुन्द रचना विकास कडेलजीलाई धेरै धेरै धन्यवाद छ प्रिय मित्र अर्को सुमाधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला छौ जाऊ नभोली छैन केही गुनासो अझै जाऊ या भोलि छैन केही गुनासो नग्नतामा राम्री भए आफू ठान्छौ देखाइदेऊ खोली छैन केही गुनासो जान्छौ जाऊ नभोली छैन केही गुनासो अहिले त्यो वैश सधैँ कहाँ रहला अहिलेको त्यो वैश कहाँ रहला सक्दो खेल होली छैन केही गुनासो जान्छौ जाउ न छैन केही गुनासो संसारमा रूपायाँ ठुलो मान्ने तिमी माघ थपे झोली छैन केही गुनासो जान्छौ जाउन बोली छैन केही गुनासो सासै धनी धनी बाँचेको छु मात्र छोरा देउ या गोली छैन केही गुनासो जान्छौ जाऊ नबोली छैन केही सारा या रचना सँगसँगै प्रिय मित्र अब भने कार्यक्रमको अन्तमा आइपुगेका छौँ अब भने छुटिनु पर्छ सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद रचना पठाएर सहयोग गर्नुभयो पूर्ण सर्जक प्रति आभारी रहें मेरी आवाज तेडियो सेट समय पुर्यावना साथर्पण पारी अन्य मित्र रिजन केसीद मो दीपेन्नी आज को बसाई बाहे साहित्य रिर्जना को सदैव सम्मान कर सबले करने मया तई हो सब ले मया उस तई होना कोईल रुआ कोई लसऊ मैं अतिथि समझे भस भारुनस पौछस तैले आरू हो सब ले भनछन की नुन छू मैले भूल नकी नवक सुगरू वही फूल हूँ मत कहा बसाऊ कोई ले को फुल मत कहा बसा सबले गरने माया उस हो सबले करने माया हो कि ना कोई लुआ कोई लसाऊ मैले अतिथि समझे भने आँखा र साउनु सीमित रह्यो सायद कर्मै खोटो थियो हो सम्झनामै सीमित रह्यो सायद कर्मै खोटो थियो कुनको मेरो मिलन कोपल साहे भन्दा छोटो थियो वेदनाले छाती पोल्दा हासु खसा वेदनाले छाती पोल्दा हाँसु खाउ छ सबले गर्ने माया उस हो सबले गर्ने मायासतै हो किन कोहीलाई रुवाउछ कोहीलाई हसाउ मैले अतिथि समझे भने आख र साउ